नमस्कार तथा शुभ प्रभात बिहानी ओसा सँगै बिहानी प्रहरीको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मित्र रह सुनिरहनु भएको छ प्रत्यक्षमा अर्भैका लागि सधैका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यु रेडियो अर्पण डट कममा लगन गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू लिएर आउने गर्दछौं जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत गर्नेछौ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँका ग्रह गोचर समेटिएका बाह्रवटा रासिफल प्रस्तुत गर्नेछौ कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण र एक सय चार थब्लो पाँच मेगा हर्चबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौ अनि कार्यक्रमको चौथो यानि कि अन्तिम चरणमा तपाईँका जन्मदिनका शुभकामना कार्यक्रमलाई पहिलो चरण आजको पञ्चाङ्गबाट हासमिति विक्रमसम्म दुई हजार साल वैशाख महिना पच्चिस गति बुधबार तदनुसार दुई हजार तेह्र मे आठ तारिक वैशाख कृष्ण पक्षी चतुर्दशी तिथि भोलि बिहान चार उन्नाइस बजे उपरान्त औसी तिथि अश्विनी नक्षत्र रातभरि प्रीतियोग दिउँसो एक बजे उपरान्त आयुष्मान योग भद्राकरण आनन्दादि योगमा मृत्युयोग चन्द्रमा मेस्रासीमा लाभ बेला बिहान छ एकचालिस बजेसम्म यो त यो कार्यक्रमको पहिलो चरण का आजको पञ्चाङ्ग प्रस्तुत गरिसकेका छौँ र अब प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशि हुनेहरू तपाईँको लागि आजको दिन एकदम उचित रहेको देखिन्छ पद उन्नति हुने खालको समय रहेको देखिएको छ सोचेर काम गर्नुभयो भने आर्थिक लाभ हुने खालको समय रहेको छ धार्मिक काममा समय बित्ने देखिन्छ शरीर अलि अल्छे हुने खालको दिन रहेको छ दयाको भावना जागृत हुने खालको दिन रहेको छ पढाइ लेखाइ तथा सामाजिक काममा दायित्व बढ्ने देखिन्छ ठुला मान्छेको राम्रो सरसल्लाह पाउनुहुनेछ भने तपाईँलाई आर्थिक लाभ हुने, हुने। देखिएको छ आसनमा काम ज्ञान गुण तथा क्षेत्र समय रह चेतना जागृत होने देखी घर परिवार प्राप्त होने खानपिनमा धन खर्च हुने देखिएको छ नयाँ नयाँ ठाउँको यात्रा हुने खालको योग रहेको छ अचानक हुने कामबाट तपाईँलाई आर्थिक लाभ हुनेछ घर परिवारबाट टाढा हुनुपर्ने खालको दिन रहेको देखिएको छ आजको दिनमा शारीरिक सफलता मिल्ने खालको दिन रहेको छ भने धातु पदार्थको काम हुने देखिएको छ तुला राशिको लागि कसै कसैको सेवामा सहभागी हुनुपर्ने खालको दिन रहेको छ कही स्वास्थ्यमा पीडा हुन सक्ने देखिन्छ खानपिनमा बढी ध्यान दिनुपर्ने खालको समय रहेको छ सोचेर अगाडि बढ्नुहोला धनु राशि धार्मिक काममा समय खर्च गर्ने देखिएको छ अरूको समस्या देख्दा दया लागेर आउनेछ सहयोग गर्ने भावना उत्पन्न हुनेछ धनु राशिको लागि ज्ञानगुण तथा सामाजिक क्षेत्रतिर लाग्ने बेला आएको देखिन्छ केही गरौँ भन्ने भावना उत्पन्न हुने देखिन्छ परिवारजन तथा साथीभाइबाट राम्रो सहयोग प्राप्त हुनेछ राशि पढाइ लेखाइतिर तपाईँको मन जानेछ भने परिवारजन तथा साथीभाइसँग मनोरञ्जनमा समय बित्ने देखिएको छ धातुजन्य पदार्थको काम हुने देखिन्छ हल्ला भने को यात्राको पनि योग धार्मिक कार्यमा त समय ग्रह गोचर समिति बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौ र अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखातर्फ आज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारीतर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म नयाँ नेपाल सुन्न सक्नुहुनेछ सु। आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने सु आठ पाँचदेखि नौ बजेसम्म तपाईँ विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ नौ बजीदेखि सम्म पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ 10 बजे सम्म कार्यक्रम ोकझ स्वयं दस बजेदेखि दस पद्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दश पन्दि बजे बजेसम्म तपाईँ कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ साथै प्रतीक्षाको साथमा एघार बजेदेखि एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजेसम्म प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ नेपाली समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पद्री दसो एक बजीसम्म एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म अफलाइन चुवाइस सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दशसम्म अर्पण समाचार दुई दशदेखि तीन बजीसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ अनुप सुनसादी पसलले प्रायोजन गरेको साथी प्रतीक्षा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपाल तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँ विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि दस साँझ पाँच बजेसम्म तपाईँ कार्यक्रम कलिवुड काउन्टाउन सुन्न सक्नुहुनेछ उपकार डेन्टनले प्रायोजन गरेको साथी सागर ढुङ्गानाको साथमा 5 बजेदी पांच पचीसम अर्पण बुलेटिन सुन्न सकूने वाँगी पांच तीसदी साझ छ बजी विविध गीत संगीत सुन्न सकूने छ बजी देखि छत्तीसमाल बाढ़ी समाचार सुन्न सकूने वाली छत्तीसदी साझ सात बजेसम अर्पण स्थानीय समाचार सुन्न सकन सात बजेदी सात तीस अर्पण सुन्न सक्नुहुनेछ साथी प्रतीक्षा सत्तीसदेखि आठ बजेसम्म साझा खबर आठ बजेदेखि अडतिससम्म नेपाल वाडी समाचार आठ पैंचालिसदेखि नौ पन्ध्रसम्म सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ बुलबुल सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म तपाईँ नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि बजे बजेसम्म फोलदुली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान भएको माझमा चार बजेदेखि पाँच बजेसम्मको बीचमा ओम शान्ति सन्देश र प्रवचन माला लिएर हाजिर हुनेछ भने पाँच तिसदेखि पाँच बजीसम्म नसम्म भए प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तीसम्म साझा खबर छत्तीसदेखि सात बजेसम्म बाढ़ी बहज सात बजेदेखि सात पन्ध्रसम्म त अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने तपाईँको हाम्रो भेट पुनः कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि जानकारी गराउन चाहस जति पनि समाचार मूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सबैको प्रायोजन होटल स्टार ब्याङ्कवेटले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथा यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना रह, माया, यो यो तिमी तिमी माया लाख वर्ष ह्यापी बर्थडे थुयो आज जन्मदिन भन्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको लाखौँ लाख शुभकामना र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामनाहरू पे शब्दहरू र पत्रहरू भने प्राप्त भइरहेका छैनन् खेर आज जन्म दिनुपर्ने हुने तपाईँ जति पनि आउनुहोस् तपाईँको प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँले प्रत्येक आटेका चाहेका कुराहरू यहाँलाई सधैँ प्राप्त हुँदै जाऊन यही कामना दिन चाहन्छौ कार्यक्रम शुभ बिहानीको व्यवसायबाट यही शुभकामना सँगसँगै अब हामी कार्यक्रमको चौथो यानिक अन्तिम चरण सँगसँगै हामी सुटिने पर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या अनलाइनमा तपाईँ सबैलाई धन्यवाद अनि धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रैजनलाई पनि र कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सूर्य ढकाल पनि विदा हुन चाहन्छु हवस् नमस्कार जब जुन जिन पारा चाहती चा। मेरे जिंदगी तुम्हो साथ चाह तिमी चा। मुस्का बिहानी फुल्छ तिमी मुस्का बिहानी फुल्छ तिम्रो हेराईमा पेरा फुल्छ मनोरंजन का जोरा